डाक्टर केसीद्वारा नवौं सत्याग्रहको घोषणा आसु दुई गतिसम्म माग पूरा गराउन सरकारलाई अल्टिमेटम दुई पार्टी पार्टीबीचको रितिक्तता कम गर्न प्रधानमन्त्री र एमाली नेता नेपालबीच छलफल रापुरमा नेपाल, नेपाल संविधान संशोधन गर्न तयार रहेको पार्टी अध्यक्ष थापाको भनाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषद ने उत्तर कोरियामा थ प्रतिबंध लगवाने बंग्लादेश को कारखाना में विस्फोट पक्षी को आगलागी में कमती में पंद्रह जना मृत्यु रोकोबीच रोनके यूएसआपन टेनि उपाधि का प्रभावकारी आगामी असोज दुई गतेसम्म पुरा नभएमा पुनः अनसन बस्ने घोषणा गरेका छन् असोज दुई गते भित्र आफ्ना माग सम्बोधन नभएमा असोज तीन गतेदेखि नवौंपटक आमरण अनसनमा बस्ने डाक्टर केसीले विज्ञप्ति गरी जनाएका हुन् आज एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा ऐन विषयमा सम्झौता कार्यान्वयन नभएको र भएका पनि उल्टिने अवस्था भएको बताएका छन् विज्ञप्तिमा विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई असोज गते गतिसम्मको अल्टिमेटम दिन चाहन्छौ भनी उल्लेख छ हाल भइरहेका सबै चलखेल रोक। रोकर आफ्ना सुझाव सहित चिकित्सान पारित गर्ने तथा लोकमान सिंह कार्की तथा राजनारायण पाठक पाठकमाथि महाअभियोगको प्रक्रिया अघि बढाउने लगायत सरकार र आफूबीच भएको पछिल्लो सम्झौताका सबै बुदा कार्यान्वयन भएको असोष तीन गतेदेखि अनसन बस्ने घोषणा डाक्टर केसीले गरेका हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव कुमार नेपाल बीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका केन्द्रित भएर छलफल भएको छ सिंहदरबार स्थित संसद सचिवालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेकपा माओवादी केन्द्र र नेकपा एमाले देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपाल बीच भएको झण्डै एक घण्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा एमाले नेतृत्वको सरकारले घोषणा गरेको कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो उहाँहरूबीच संविधान कार्यान्वयन र दुई हजार चौरातर माघभित्र सम्पन्न गर्नुपर्ने तीनवटा चुनावको कार्यभार संविधान अनुसार नै समयमै सक्न के कसरी अगाडि बढ़ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको छ रापरपा नेपालका अध्यक्ष कमल थापाले महेशको समस्या, समस्या समाधान गर्न संविधान संशोधनका लागि आफ्नो दल तयार रहेको बताउनु भएको छ महेशको समस्या समाधानको लागि रापरपा नेपाल सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले समस्या समाधान हुन्छ भन्ने संविधान संशोधनको लागि आफूहरू तयार रहेको बताउनुभयो मिडिया नेपाल सुर्खेत वीरेन्द्रनगरमा शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संविधान संशोधनका लागि सत्तारूढ़ दल नै जिम्मेवारी रूपमा प्रस्तुत नभएको आरोप लगाउनुभयो उहाँले संविधान संशोधनका लागि अहिलेसम्म सत्तारूढ़ दलले आफूहरूसँग सम्वाद नगरेको उल्लेख गर्नुभयो मधेसको समस्या नेपालको आन्तरिक समस्या भएको उल्लेख गर्दै अध्यक्ष थापाले सत्तारूढ़ दल मधेस समस्या समाधान गर्न नभई संशोधन प्रस्ताव दर्ता गर्न मात्र लागपरेको आरोप पनि लगाउनुभयो आगामी चैत्र महिनामा स्थानीय निकायको चुनाव हुनुपर्नेमा जोड़ दिँदै उहाँले चुनाव नभए संविधान कार्यान्वयन नहुने बताउनु छ नवलपरासीको बेलटारी स्थित त्रिभुवन उच्च माध्यमिक हतियारमा बिमा सहित पुगेर आतंक मच्चाउने मचाउने जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा गुठीश्वरी पुरा सातका सुनिल कुमार सन्तोष कुमार र पक्ली चारका अशोक कसुहा रहेका छन् उनीहरूका साथबाट प्रहरीले एक थान एयरगन सहित पञ्चासी थान गोली एउटा स्पिडिङ चकको बरामद गरेको छ इलाका प्रहरी कार्यालय बेलटारीका निरीक्षक महेश्वर उपाध्यायका अनुसार विद्यार्थी भर्नाको बहाना बनाएर उनीहरू होहल्ला गर्दै शुक्रबार दिउँसो त्रिभुवन उच्च माभिमा पुगेका थिए सुनिल सोही विद्यालयको कक्षा बाह्रको परीक्षा दिएर बसेका विद्यार्थीको विद्यार्थी भएकाले केही विद्यार्थीहरूसँग रिसिबी रहेको र उनीहरूलाई तरसित बनाउन हतियारसहित समूह लिएर पुगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया चीन जापान अमेरिका लगायत देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनु माग गरेका थिए यसैबीच अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कार्यवाहीको तयारी गरेको बताएको छ कोरियाले अरू शक्तिशाली राष्ट्रको व्यवस्था गर्दै यो वर्ष मात्रै पाँचवटा परमाणु परीक्षण गरिसकेको छ बंगलादेशको <tune> एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तीमा पन्ध्रजनाको मृत्यु भएको छ भने आगलागीमा परेर अरु सत्तरी जना घाइते भएका छन् चारतले भवनमा रहेको कारखानामा विस्फोट बेला विस्फोटका बेला एक सय भन्दा बढी कामदार कार्यरत रहेको बताएको छ विस्फोट लगतै केहीले भने भागेर ज्यान जोगाएका छन् विस्फोटको कारण पत्ता लाग्न सकेको छैन आगलागीका कारण कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ केही घाइतेहरूको अवस्था गम्भीर रहेको मृतकको गम्भीर रहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरेको छ बंगलादेशको ढाकामा गत वर्ष पनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा तेह्रजनाको मृत्यु भएको थियो खबर अन्त्यमा अब एउटा खेल खबर डिफेन्डिङ च्याम्पियन नोभाग जोकोबेच र विश्व नम्बर तीन स्टानिस लास बाबरिका युएस ओपन टेनिसको फाइनलमा पुगेका छन् शनिबार बिहान भएको खेलमा विश्व नम्बर एक सर्बियाका जोको दशौं बरियताका फ्रान्सेलीले गेल मोन फिल्सलाई हराएर फाइनलमा पुगेका हुन् जोको मोनफेन्सेलाई छ तिन दुई तिन दुई छ र छ दुईको दुई सेटमा हराए जोको सातौँ पटक युएस ओपनको फाइनलमा पुगेका हुन् यसै गरी छैटौं वरियताका खेलाडी के निसिकोरीलाई पराजित गर्दै तेस्रो ब बरियताका लास बाबरिन्का पनि फाइनलमा पुगेका छन् बाबरिन्काले चार छ र छ दुईले निसीकोरीलाई हराउँदै जोको बिचसँगको उपाधि <्यों> खबर प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक <्यों> केसीद्वारा नवौ सत्याग्रहको घोषणा असोज दुई गतेसम्म माग पूरा गराउन सरकारलाई अल्टिमेटम <्यों> दुई पार्टी बीच को तीक्तता कम कर प्रधानमंत्री और हिमाल नेता बीच छलफल रापूर्व संविधान संशोधन करना संयुक्त राष्ट्र सुरक्षा परिषद उत्तर कोरियामा प्रतिबंध लगने बंगलादेश कारखाना में विश्व पक्षी को आगलागी में मृत्यु ओपन टेनिस उपाधि का